ज मनोरंजन का लागी सुनो हजरा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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हजसँगै इन्टरनेट अनलाइनबाट संसारभरि के शासन रहनु भएको प्रार्ना चार बजेको अर्पण खबरमा उच्च स्तरीय राजनीतिक समितिले नेकपा माओवादी आगामी मङ्सिर चार गतिका लागि तोकिएको संविधान सभाको निर्वाचनमा भाग लिन तयार भए सर्वदलीय सम्मेलन गर्न सकिने बताएको छ साथै उच्च राजनीतिक समितिको पुनर् गठन र वर्तमान सरकार गठनका सन्दर्भमा चैतिस गते भएको सहमति परिमार्जन गर्न सकिने समितिले बताएको छ राजनैतिक समितिको आज बसेको बैठकमा नेकपा माओवादी लगायतका राजनैतिक दलहरू तोकिएको मितिमा हुने संविधान सभाको निर्वाचनमा भाग लिन तयार भएको अवस्थामा सर्वदलीय सम्मेलनको आयोजना गरी अघि बढ्न सकिने निष्कर्ष निकालेको हो यसरी अघि बढ्ने क्रममा राजनैतिक समितिमा अन्य पक्षलाई थप्ने राजनैतिक सम्मेलनबाट हुने निर्णय अनुसार समितिलाई पुनर्गठन समेत गर्न सकिने नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेले अल्प मुलुकका विकासका चासोलाई गम्भीर रूपमा सम्बोधन गर्न नेपालले ध्यान आकर्षण गरेको बताउनु भएको छ जेनेवामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सामाजिक तथा आर्थिक परिषदको उच्च बैठकमा भाग लिएर आज स्वदेश फर्कनुभएका मन्त्री घिमरेले दिगो आर्थिक सामाजिक विकासका निम्ति नीति निर्माण गर्ने राष्ट्रसंघीय निकायमा अल्प मुलुकको नाताले नेपालले आफ्ना अपेक्षाहरू जोरदार ढंगले उठाएको बताउनु छ विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उहाँले सित तथा अतिकम विकसित टापु राष्ट्रहरूको अध्यक्ष अन्तर्राष्ट्रिय समुदायबाट एकीकृत एक एक एक प्रयास हुनुपर्नेमा जोड़िएको जानकारी दिनुभएको छ मन्त्री घिमिरेले नेपालको राजनीतिक तथा आर्थिक अवस्थाबारे आफूले बैठकका क्रममा विश्व समुदायलाई जानकारी गराएको बताउनु भएको छ बैठकको क्रममा जेनेवामा रहँदा विभिन्न राष्ट्रसँगै निकायका प्रमुख युरोपियली संघमा आबद्ध मुलुकका राज्य तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकृत भेटबाट उपलब्धिमूलक भएको उहाँले जानकारी दिनुभएको छ एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले आगामी साउन हुन चारमा हुने विस्तारित बैठकले समस्या समाधान नगरे विशेष महाधिवेशन बोलाइने बताउनु भएको छ साथै उहाँले पार्टीद्वारा नयाँ संगठनात्मक सिद्धान्त बनाउन लागिेत गर्नु भएको छ आज पार्टी कार्यालयमा भएको नियमित पत्रकार भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष प्रचण्डले तयार पारेको प्रस्तावमा केही नयाँ सिद्धान्तको विकास गर्नेबारे उल्लेख गरिएको जानकारी दिनुभएको छ सापकोटाले थ्री इन ओनको सिद्धान्तलाई फोर इन ओन बनाउन लागि माओवादी प्रण युवाको बराबरी सहभागितालाई थ्री इन ओन भन्ने गरिएको छ विस्तारित बैठकबाट त्यसमा अल्पसंख्यक र आदिवासी जनजाति पनि थपिने सापकोटाले बताउनु भएको छ अध्यक्ष प्रचण्डले विस्तारित बैठकमा पेश गर्ने संगठनात्मक प्रस्ताव तयार पारे पनि संख्या किटान गर्न भने बाँकी रहेको सापकोटाको भनाइरहेको छ केन्द्रीय समिति कति सदस्य हुने भन्ने विषयको टुङ्गो छलफलले लगाउने सापकोटाले बताउनु भएको छ सापकोटाले विस्तारित बैठकले सांगठनिक सिद्धान्तको टुङ्गो लगाउन नसके विशेष महाधिवेशनमा जान सकिने संकेत पनि गर्नु भएको छ अर्को एक फरक प्रसंगमा उहाँले नेता बाबुराम भट्टराईले पार्टी छाडेको नभई उपाध्यक्ष पद त्यागेको बताउनु भएको छ विस्तारित बैठकले भट्टराईको कदमबारे ठोस धारणा तय गर्ने भनाइ सापकोटाको रहेको छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका शीर्ष नेता सम्मिलित उच्च स्तरीय राजनीतिक समिति कायम रहेसम्म संविधान सभाको दोस्रो निर्वाचन हुन नसक्ने बताउनु भएको छ रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा थापाले चार दलीय सिन्डिकेट खारेज हुने निर्वाचनको आधार वातावरण बन्ने दावी गर्नुभएको छ उहाँले चार दल चुनावप्रति इमान्दार नभएको बताउनु भएको छ चार दलले निश्चितको राजनीति गरेको भन्दै थापाले आफ्नो पार्टी बाध्य भएर सडकमा गएको बताउनु भएको छ नसाई निर्वाचन हुन नदिने रहेको दावी गर्नुभएको छ थापाले नेपालमा राज संस्था भारतकै कारण हटेको दावी गर्नुभएको छ उहाँले आफ्नो पार्टी राजादेखि माओवादीसम्म अटाउने प्रजातन्त्रको पक्षमा रहेको बताउनु भएको छ भेनेजुअलका राष्ट्रपति निकोलोस मडुरोलले एडवान्ड स्डेनलाई राजनैतिक शरण दिन तयार रहेको जनाएका अमेरिकाको फोन द नेटमाथिको निगरानी समेत गुप्तचर संस्थाको दस्तावेज सार्वजनिक गरेका इन्टेलिजेन्टका कन्ट्याक्ट इनोडलाई सुरक्षा प्रदान गर्न आफू तयार रहेको बताएका हुन् गोप्य दस्तावेजहरू सार्वजनिक गरेपछि देखा नपरेका स्टोडेन्ले यसअघि राजनीतिक चरणको लागि बीसभन्दा बढी देशमा आग्रह गरेको समाचारहरू सार्वजनिक भएका थिए मडुरोले मानवताको नाताले पनि स्टुडेन्टलाई शरण दिनुपर्ने उल्लेख गरेका अल अनलाइन संस्करणले जनाएको छ उनले आफ्नै देशमा आउन अनुमति रहेको तर कसरी शरण र सुरक्षा दिने भन्ने बारे स्पष्ट पारेका छैनन् र त्रिगुणात्मक क्रिकेट श्रृङ्खला अन्तर्गत भारतले वेस्ट इन्डिजलाई एक सय दुई रनले हराएको छ कुन्स पार्क ओभर टिन्डामा भएको खेल वर्षाले प्रभावित भएपछि डकोद लेविस नेमका आधारमा उन्चालिस ओभरमा दुई सय चौरात्तर रनको लक्ष्य पाएको वेस्ट इन्डिज एक, एक रनमा समेटिएको छ जोनस सासले पैँतालिस र केयर रोइसले चौतिस रन जोड्नु राम्रो प्रदर्शन गर्न सकेका छैनन् भारतका भुवनेश्वर कुमार र उमेश यादवमान ती तिन तथा शान्त शर्मा रविन्द्र जडेजा ने दुई दु विट लिख पैटिंग भारत ने पूरे पचास ओवर खेले सात विकेट को क्षतिमा तीन सयह रन बनाएको थियो टीम का लगी विराट कोहली ने तिरासी बल में तेरह चौका रुई छक्का सहित एक सय दु रन को योगदान शिखर धवन ने उनसत्तरी रोहित शर्मा ने छियालीस मोरली विजयी सत्ताईस रवीन्द्र चंद हासुन ने नट रन जोड़ जीत पच्ची भारत फाइनल प्रवेश को संभावना कायमे रखे शीर्ष स्थान में वेस्ट इंडीज को भारत र को समान पाँच पाँच अंक रहेको छ रन रनसेटका आधारमा श्रीलंका अगाडि रहिकाले अब हुने दुई खेल श्रीलङ्काले हारे मात्रै गर्न छ नमस्कार